स्थानीय तहको निर्वाचनका लागि कानुन बनेपछि छ महिना समय चाहिने आयोगको भनाइ संविधान कार्यान्वयन र स्थानीय तहको चुनावप्रति जिम्मेवार बन्न सरकारलाई एमालेको आग्रह प्रधानमन्त्री र संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक बीच भेट प्रधानमन्त्री दाहालको मन्त्रालय गाब्ने योजनाको सम्भावना सकियो एमनमा आर्मी तालिम केन्द्रमा बम आक्रमण चालिसको मृत्यु जना घाइते र वेस्ट्यामलाई हराएसँगै म्यान्चेस्टर सिटी इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेघार्जेर इन्टरनेटमा रिटको युनिटी डट डट एनटीबाट प्रसारण भइरहेको दिउँसो तिन बजेको युनिटी खबरमा स्वागत छ म दिल्लीपेश देउबा निर्वाचन आयोगले निकट भविष्यमा हुने स्थानीय तहको निर्वाचनका लागि कानुन बनेपछि पनि कम्तिमा छ महिना समय चाहिने बताएको छ स्थानीय तहको निर्वाचन विशेष प्रकारको निर्वाचन भएकाले कम्तीमा पनि तयारीका लागि छ महिना समय लाग्ने बताएको हो आयोगले आइतबार गृह मन्त्रालय मार्फत सरकारलाई क्षेत्र निर्धारण आयोगको प्रतिवेदन आएर सबै कानुन उपलब्ध भएको मितिले कम्तीमा छ महिनाको समय तयारीका लागि चाहिने जानकारी गराएको हो स्थानीय निकायको हकमा एक सय बिस दिनको कुरा गरेका हौ गृह मन्त्रालयसँग भनिएको कुराकानीबारे पदाधिकारीले भने स्थानीय तह नयाँ संरचना भएको र त्यही अनुसार मतदान केन्द्र तोक्ने निर्माण गर्ने र नयाँ अनुसार मतदाता नामावली समेत व्यवस्थापन गर्नुपर्ने हुन्छ यी सबै तयारी गर्न कम्तीमा पनि 6 महिना चाहिने आयोगको माग रहेको छ यस्तै निर्वाचन आयोगले आइतबार क्षेत्र निर्धारण आयोगका पदाधिकारीसँग पनि छलफल गरेको छलफलमा प्रमुख निर्वाचन आयुक्त अयोधि यादवले क्षेत्र निर्धारण आयोगको प्रतिवेदन र आवश्यक का कानुनहरू स्वीकृत भएपछि पनि करिब छ महिना समय चाहिने बताएका हुन् प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान कार्यान्वयन र स्थानीय तहको चुनावप्रति जिम्मेवार बन्न सरकारलाई आग्रह गरेको छ सोमबारको संसद बैठकमा एमालेका तर्फबाट बोल्दै सांसद रविन्द्र अधिकारीले संविधान कार्यान्वयन र स्थानीय चुनावको तयारी थाल्न सरकारको ध्यान आकर्षण गराउनु भएको हो एमाले सरकार संविधान कार्यान्वयन नगर्ने मनसाएका साथ अघि बढेको आरोप लगाएको छ अधिकारीहरूले भन्नुभयो प्रधानमन्त्रीले संविधान संशोधन गर्ने कुरा गरिरहनु भएको छ यो संविधानको संशोधन होइन कार्यान्वयन गर्ने बेला हो कार्यान्वयनका लागि एमाले सरकारलाई सहयोग गर्न तयार रहेको छ स्थानीय तहको चुनाव नभए देश संवैधानिक र राजनीतिक सङ्कटमा फस्ने एमाले चेतावनी दिएको छ प्रधानमन्त्री पुष्पकमल दाल प्रचण्ड र संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक तथा युएनडिपीका आवासीय प्रतिनिधि भलेरिया जुलिएन्डोबीच भेटवार्ता भएको छ सोमबार प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा भएको भेटमा जुली एन्डोले प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै समसामयिक राजनीति र सरकारका योजनाबारे साँसो राखेकी थिइन् भेटमा प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसङ्घले गरेको सहयोगको प्रशंसा समेत गरेका थिए प्रधानमन्त्रीले संविधानको कार्यान्वयन शान्ति प्रक्रियाको पूर्णता भूकम्पपछिको पुनर्निर्माण र नवनिर्माण सुशासन र रा राहत ठुला प्रोजेक्टहरूको सञ्चालन र समृद्धिको जग बसाल्न नयाँ सरकार क्रियाशील भएको जुली एन्डलाई जवाब दिएका थिए प्रधानमन्त्री पुष्पकमल दाहालले केही मन्त्रालय गाब्ने तयारी गरे पनि सो सम्भावना सकिएको छ भावना सकना दल मंत्रालय भागवंडा बाकी भैया मंत्रालय गाब्ने संभावना नीती निकट स्रोत ने जना सरकार में जाने बेला दाहाल ने कहीं मंत्रालय आपस में गाब्ने बता संविधान पच्चीस भाग मंत्रालय नरने व्यवस्था भैया के मंत्रालय गाब् पर्ने आवाज उड़े आये इस पहले केपी ओली नेतृत्व को सरकार में विभाजन करय आपस में गाब्ने प्रामी दाहाल को तर साना दल मन्त्री थप्ने तयारी भएकाले मन्त्रालयको सङ्ख्या एकतिस नै रहने भएको हो खानेपानी तथा सरसफाई पशुपक्षी विकास महिला बालबालिका तथा समाज कल्याण र विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री चयन हुनु बाँकी रहेको छ अहिले प्रधानमन्त्रीले नै यी सबै मन्त्रालयको जिम्मेवारी लिनुभएको छ व्यवस्थापिका संसदले पूर्व सांसद बालराज कार्कीको निधन प्रति शोक प्रस्ताव पारित पूर्व सांसद कार्को यही भदौ दस गतिचार का क्रम में तिरासी वर्ष के उमेर में राजधानी में निधन संबत दुई हजार सत्रह देखिपी कांग्रेस में प्रवेश कर प्रतिनिधि सभा निर्वाचन में क्षेत्र नंबर एक बट निर्वाचित भैया पूर्व सांसद कार्की दुई हजार भारत प्रवास बस स्वर्गीय गिरिजा प्रसाद कोइरालासँग दुई हजार सडतिस सा सालमा आम माफी पश्चात स्वदेश फर्केका थिए <ण्णारी> सशस्त्र वनरक्षक र तस्कर बीच परसामा आइतबार राति दोहोरो गोली हानाहान भएको छ परसाको मधुबन थवल वन क्षेत्रमा आइतबार राति वन फडानी गर्ने तस्करलाई रोक्न खोज्दा दोहोरो गोली हानहान भएको हो नियमती गस्तीमा रहेको इलाका वन कार्यालय बढ निहारको वनरक्षकमाथि राति एक बजेको समयमा तस्करले गोली चलाएको पर्साका प्रमुख जिल्ला अधिकारी केशव राज जानकारी दिनुभएको छ उहाँले बढनिहार रेञ्ज पोस्टका जमदार प्रदीप तिमल सिन्हाको नेतृत्वमा गएको वनरक्षकको टोलीले रूख फडानी गरिरहेकालाई रोक्न खोज्दा तस्करबाट रक्षकलाई नै लक्षित गरी चार राउण्ड गोली प्रहार गरिएको र सोको प्रतिकारमा रक्षकबाट तीन राउण्ड गोली प्रहार भएको बताउनु भएको छ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्थायी शिक्षकको समस्या समाधान गर्न शिक्षा मन्त्रालयलाई विशेष निर्देश प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अस्थायी शिक्षकका प्रतिनिधि संघको भेटमा प्रधानमन्त्रीले जायज र उचित माग सम्बोधन गर्न आफू प्रयासरत रहने र आवश्यक व्यवस्थाका लागि शिक्षा मन्त्री र शिक्षा सचिवलाई आवश्यक पहल गर्न निर्देशन दिने बताउनु भएको हो विश्व <ś> <speculate> स्काउट सङ्गठनको महिला विभागको बाह्रौँ एसिया प्रशांत क्षेत्र सम्मेलन काठमंड में शुरू हो स्उट को योजना विश्व स्काउट संगठन महिला विभाग को बाहर एशिया प्रशांत क्षेत्र सम्मेलन सोमवार काठमंड में शुरू हो विश्व स्काउट संगठन को स्थान भे तेतीस वर्ष पचीपलन को, को, को, को राष्ट्रपति विद्यादेवी भंडारी ने उदघाटन कर सम्मेलन में एशिया प्रांत देश का देश र अमेरिका दुई सय जना स्काउट प्रतिनिधिहरूको सहभागिता रहेको छ राष्ट्रपति विद्यादेवी भण्डारीले स्काउटका गतिविधिमा महिलाहरूको सहभागिता बढाउन नेपाल स्काउटसँग आग्रह समेत गर्नुभएको छ अध्ययन सहरमा रहेको आर्मी तालिम केन्द्रमा आत्मघाती बम आक्रमण भएको छ आक्रमणमा चालिसजनाको ज्यान गएको सरकारी अधिकारीहरूलाई उद्ध गर्दै बिबिसीले जनाएको छ आक्रमणमा साठीजना घाइते भएको स्वास्थ्य सहयोगी संस्था मेडिसिन सान्स फर्टिएस एमएसएफले जनाएको छ घटनाको विस्तृत विवरण खबरको अन्तमा एउटा खेल खबर इङ्ग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा म्यान्चेस्टर सिटीले वेस्टह्याम युनाइटेडलाई हराएको छ प्रशिक्षक पेप ग्वार्डियोलाको प्रशिक्षणमा सिजनमा शत प्रतिशत विजयी नतिजा निकालेको म्यान्चेस्टर सिटीले राति वेस्टह्याम युनाइटेडलाई तिन एकले हराएको हो खेलमा म्यान सिटीलाई विजयी गराउन राहिम इस्टलिङले दुई तथा फनार्डिलोले एक गोल गरे पराजित टोली वेस्टह्यामका मिचेल एन्टोनियोले एक गोल फर्काएका थिए जितसँगै म्यान्चेस्टर सिटी प्रिमियर लिगको अङ्क तालिकामा शीर्ष स्थानमा उक्लिएको छ लिगमा तीन खेल सकिँदा म्यान सिटीले नौ अंक जोडेको छ सम्मान नौ नौ अङ्क जोडेका सेल्सी र म्यान्चेस्टर युनाइटेड गोल अन्तरको आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको अर्को खेलमा वेस्ट ब्रोमले मिल्डि मिल्डिस ब्रोससँग गोलरहित बराबरी खेलेको छ योसँगै दिउँसो तीन बजेको युनिटी खबर सकिने लागेको छ अन्तमा प्रमुख समाचारका शीर्षकहरू फेरि स्थानीय तहको निर्वाचनका लागि कानुन बनेपछि छ महिना समय चाहिने आयोगको भनाई संविधान कार्यान्वयन र स्थानीय तहको चुनावप्रति जिम्मेवार बन्न सरकारलाई एमालेको आग्रह प्रधानमन्त्री र संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजकबीच भेट प्रधानमन्त्री दाहालको मन्त्रालय गाब्ने योजनाको सम्भावना सकियो एमनमा आर्मी तालिम केन्द्रमा बम आक्रमण चालिसको मृत्यु साठीजना घाइते र वेस्टह्यामलाई हराएसँगै म्यान्चेस्टर सिटी इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो समाचार संवर्ड गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी प्रकाशलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू रेडियो युनिटी डट डट एनबीबाट पढ्न र चाहिएको बेला समाचार बुलेटिन तथा कार्यक्रमहरू सुन्न पढ्न सक्नुहुनेछ अब तपाईँले छ बजी युनिटी खबर सुन्न सक्नुहुनेछ अहिलेलाई समाचार बुलेटिनबाट दिलदीपेश देउबा बिदा हुन्छु नमस्कार